मनोरंजन का लगी सुनो हजूरा रेडियो और पे एक से चार थोपलो पांच मेगा हाल ज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई मल्टी लर्निंग चार पर्षा नारायणी डेवलपमेंट बैंक मधि मोबाइल नंबर अन्बे चार बावन्न छालीस एक चौहत्तर चार तिरपन्न पैंतालीस शून्य चौदह नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा संसारभरै के साथ सुनिरहनु भएको दिउँसो एकपछिको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुचिता हमाल खबर विस्तारमा नेकपा माओवादीका सचिव नेत्र विक्रमचन्द विप्लवले विदेशी हस्तक्षेपले मुलुक सङ्कटमा फँसेको उल्लेख गर्दै राष्ट्रलाई समस्याबाट बचाउन पूर्व राजा ज्ञानेन्द्रसँग पनि सहकारी गरेर जान सकिने बताउनु भएको छ क्रान्तिकारी पत्रकार महाशं कैलालीले आज धनगढ़ीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता चन्दले विदेशीको हस्तक्षेप र सत्ताका लागि विदेशीको सेवा गर्ने दलका नेताको प्रवृत्तिका कारण मुलुक संकटमा फँसेको बताउनु भएको छ राष्ट्रियताको संरक्षणका लागि दरबार नेपाली सेना लगायतका सबैसँग मिलेर जान सकिने उहाँले बताउनु भएको छ ज्ञानेन्द्रले राष्ट्रलाई समस्या आयो मिलेर जाउँ भन्यो भने राष्ट्रियताको संरक्षणका लागि मिलेर जान सकिन्छ उहाँले भन्नुभयो तर अहिले ज्ञानेन्द्रसँग त्यस्तो कुनै छलफल भने बही नसकेको जनाउनु भएको छ विप्लवले तत्काल राजा वा राजसंस्थासँग मिलेर रा जान खोजेको अर्थ नलाग्न समेत आग्रह गर्नुभएको छ देश सिक्किमीकरणमा जानबाट बचाउन सबैसँग सहकार्य गर्न तयार रहेको उहाँले बताउनु भएको छ विदेशी नागरिकलाई नागरिकता दिएर चुनावबाट सिक्किमीकरण गर्न लागि उहाँको भनाइ थियो नेपाली कंग्रेसका सभापति सुशील कोइरालाले वार्ता र सहमतिको नाममा मंगिर चारका लागि तोकियोको निर्वाचनको मिति सार्ने कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनु भएको छ कोइरालाले राष्ट्रिय अन्तर्राष्ट्रिय तथा आम नेपाली जनताको चाहना निर्वाचन नै भएकाले तोकिएकी समयमा निर्वाचन गराउनु बताउनु भएको छ एकतिसौ विपी स्मृति दिवसको अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै कोइरालाले भारत चीन अमेरिका तथा युरोपियन युनियनको चाहना नेपालमा मंसिर चारमै निर्वाचन बने रहिकाले, अब रहेकाले अवयुबाट त्यो वाहनमा निर्वाचनको मिति सार्न नहुने बताउनु भएको छ उहाँले मङ्सिर चार मा कुनै हालतमा पनि संविधान सभाको दोस्रो निर्वाचन भएर छान्ने ठोकुवा गर्नुभएको छ कोइरालाले अहिले निर्वाचनको उत्साह र चाहना बडिकाले असन्तुष्ट दलहरूलाई निर्वाचनमा सहभागी गराउन जनताले पनि दबाव सिर्जना गर्नुपर्ने बताउनु भएको छ उहाँले असन्तुष्ट दलसँग वार्ताका लागि उच्च राजनीतिक समिति निरन्तर लागिरहेकोले केही दिनभित्र असन्तुष्ट दलसँग वार्ता हुने बताउनु भएको छ अन्तरिम चुनावी मन्त्री परिषदले केही सहसचिव र सचिवमा बढुवा गर्ने तयारी थालेको छ आज दिउँसो बस्ने मन्त्री परिषदको बैठकले सहसचिवको बढुवा गर्न लागेको स्रोतले बताएको छ त्यसै गरी बैठकले खालिरहेका भारत लगायतका केही मुलुकमा राजदूतको समेत नियुक्ति गर्ने चर्चा चले चा पनि आजको बैठक सहसचिवको सरुवा बढुवामै केन्द्रित हुने स्रोतको दावी रहेको छ मन्त्री परिषद बैठक सिंहदरबारमा दिउँसो दुई बजे बोलाइएको छ चार प्रमुख राजनीतिक दलले खेलराज रेक्मिला भेटेर दीर्घकालीन महत्वका निर्णयहरू नगर्न आग्रह गरिसकेका छन् रेग्मी सरकारका अधिकारीहरूले भने सचिवहरूको सरुवा बढुवा लगायत राजदूतको नियुक्ति जस्तो कार्य दीर्घकालीन महत्त्वको नभई सरकारको आवश्यक कार्य अन्तर्गत पर्ने दावी गर्दै आएका छन् विगतमा दलहरू बेच भागवण्ड नमिल्दा भारत लगायत विभिन्न देशमा राजदूतहरूको नियुक्ति हुन सकेको छैन एकीकृत एक नेकपा माओवादीको विस्तारित बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको संगठनात्मक प्रस्ताव पारित हुने भएको छ जारी बैठकले प्रचण्डको एकल एक नेतृत्वको संगठनात्मक प्रस्तावलाई पारित गर्ने कार्यक्रम रहेको माओवादी नेताहरूले बताएका छन् बैठकमा बोल्ने सबै प्रस्तावलाई समर्थन जनाएपछि शनिबार उपाध्यक्ष नारायण काजी श्रेष्ठ महासचिव पोष्ठबहादुर बोकटीले पदबाट राजीनामा दिनुभएको थियो प्रचण्डले संविधान सभा चुनावसम्मका लागि आफ्नो एकल नेतृत्वमा जाने संगठनात्मक प्रस्ताव विस्तारित बैठकमा पेश गर्नु भएको थियो यसैबीच नेकपा एमालेको जारी केन्द्रीय समितिको बैठकमा आज केन्द्रीय सदस्य मनोनयनका विषयमा छलफल जारी रहेको छ अध्यक्ष झलनाथ खनालको प्रतिवेदन पारित भएपछि आज बाँकी एजेन्डाका विषयमा छलफल हुने कार्ययोजना रहेको एमाले जनाएको छ बैठकमा विधानअनुसार केन्द्रीय सदस्यको मनोनयन जिम्मेवारी बाँडफाँडको एजेन्डाबाट छलफल हुनेछ नेपाल राष्ट्र बैङ्कले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ वित्तीय अनुशासन कायम राख्नु उच्च मूल्यवृत्ति नियन्त्रण गर्नु तथा बजेटले लिएका लक्ष्यलाई सार्थक बनाउनु मौद्रिक नीतिको लक्ष्य हुने राष्ट्र बैंकले जनाएको छ चा। चालु आर्थिक वर्षको बजेटले साढे पाँच प्रतिशतको आर्थिक वृद्धि र मूल्यवृद्धिमा आठ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ मौद्रिक नीति मार्फत ग्रामीण तथा साना उद्योग कर्जा विस्तारलाई प्राथमिकतामा राख्ने राष्ट्र बैङ्कको तयारी रहेको छ यस्तै रियल इस्टेट अन्तर्गतको जगत तथा प्लेटिनका लागि खोकुलो नीति ल्याउन लागिएको छ इराकको राजधानी बगदादमा भएको श्रृंखलाबद्ध बम धमकमा तीसजनाको ज्यान गएको छ धमकमा परिसत्तरी भन्दा बढी घाइते भएका छन् अधिकारीहरूका अनुसार यो धमका मुख्यत सिया इलाकामा भएको हो धमका सियाहरू रोजाका लागि जाँदै गर्दा सड़कमा भएको बेबिसीले जनाएको छ करडा बाइला सुर्ता सोब्जी र जाफर्निया जिल्लाको व्यावसायिक इलाकामा आक्रमणकारीले निशाना बनाएको अधिकारीहरूको भनाइरहेको छ यसै महिना जारी संयुक्त राष्ट्र संघको तथ्याङ्क अनुसार अप्रेलबाट अहिलेसम्म इराकमा दुई हजार पाँच सय सनाको ज्यान गइसकेको छ सन् दुई हजार आठपछि इराकमा चिया र सुन्नी समुदायबीच तनाव बढिरहेको बेला हिंसामा वृद्धि भएको छ सिया नेतृत्वमा रहेको नुरी अल्ल मलिकी नेतृत्वको सरकारले आफूहरूमाथि भएको आक्रमणलाई नजरअन्दाज गरेको सुन्नी समुदायले आरोप लगाएका छन् र पाकिस्तान र वेस्ट इन्डिजबीचको चौथो एक दिवसीय दिव क्रिकेट आज हुँदैछ पाँच एक क्रिकेटको श्रृङ्खला एक एकको बराबरीमा रहेको छ पहिलोमा पाकिस्तान र दोस्रोमा वेस्ट इन्डिजले जित हात पारेपछि तेस्रो खेल बराबरीमा सकिएपछि श्रृङ्खला एक एकको एक बराबरीमा रहेको हो आजको खेल जित्दै दुवै टूले अग्रता लिने कोसिसमा रहनेछ बेलुका सभा सात बजेपछि वेस्ट इन्डिजको ग्रोज आइस आइसलेडमा खेल सुरु हुनेछ हवस्त से एक बजी के अर्पण खबर सको म सुजिता बिदा भए नमस्कार